आज फेरि देशको छाती दुख्यो भन्छ नामा आज फेरि देशको छाती दुख्यो भन्छ नमा वीरताको निशानी थियो झुक्यो भन्छ नामा आज फेरि देशको छाती दुख्यो भन्छ नमा पल्टाउँदा इतिहास पल्टाउँदा इतिहास रगतले लेखेको पल्टाउँदा इतिहास रगतले लेखेको उपहास गर्दै बैरी थुक्क्यो भन्छनामा आज फेरि देशको छाती दुख्यो भन्छनामा अविरल सुचाउँदै बग्ने ती मेची काली अविरल सुचाउँदै बग्ने ती मेची काली राष्ट्रघाती सन्धिसँगै सुक्यो भन्छनामा आज फेरि देशको छाती दुख्यो भन्छनामा सिमानामा भखर युद्ध लड्ने गोर्खे दाई सिमानामा भर्खर युद्ध लड्ने गोर्खे दाई विदेशीकै तुवालोमा झुक्यो भन्सिनामा आज फेरि देशको छाती दुख्यो भन्छनामा बिरातको निशानी झुक्यो भन्छनामा आज फेरि देशको छाती दुख्यो भन्छ नमा बिरातको निसानी थियो झुक्यो भन्छ नमा उठने बीतिक हिमालिखना पाओस इे सध सधालिखना पाओ नेपाल लिखना पाओ buk ko pravah diganta phailiyos nepali samra sifko pravah diganta phailiyos malai se ki khulki lo yode se mati u clios ne pal ko ma santati sagaba bhanna payos sagaba bhanna payos मरे मलाई मापो चाहना मरे स्वर्ग यही मेरो बरू हो जहाँ पुगे तुम्हें शेर झुका पर्ने ती गोर्खे नाम में ती गोर्खाली को नाम में विश्व थर्का हमारा महान सपूत आज तपाईँ र मैले आफ्नै देशको बारेमा बुझ्नुपर्छ आफ्नै देशको बारेमा हेर्नुपर्छ आज आफ्नै देशको लागि केही गर्न सक्नुपर्छ आज फेरि देशको छाती दुख्यो भन्छनामा बिराताको निशाने थियो झुक्यो भन्छीनामा पल्टाउँदा इतिहास रगतले लेखेको पल्टाउँदा इतिहास रगतले लेख्यो उपहास गर्दै थुक्यो भन्छी आमा उपहास गर्दै भैरे थुक्यो भन्छीनामा आज फेरि देशको छाती दुख्यो भन्छी आमा वास्तवमै पनि आमाको मन दुखिराखेको छ त्यो छाती दुखिराखेको छ तपाईँलाई थाहा छ मलाई थाहा छ आज नेपाल देशमा एउटा इतिहास पल्टाइहेर्दा ती इतिहासले तपाईँ र मलाई नकारी राखेको छ तपाईँ र मलाई हेरिराखेको छ ती ती रगतले आज तपाईँ र मलाई राखेको छ तपाईँ मैले यो देश नेपाललाई केही गर्नु प्रिय मित्र नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका मित्र दर्पण पारीका अनन्य मित्र भन्न रुचाउँछु म प्राविधिक मित्र विष्णुसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र तुम्हें तबक लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा संगसंगे तई ने हमीट अनलाइन को डब्लू डब्लू डब्लू डट बाट कम डट एनपी बाश्वर साथ दी राख्वक कार्यक्रम रहे में रहें हमी तईक साहित्यिक सीर्जना वाचन करनेग गर तईक कथा कविता हाइकू गजल मुक्तक साहित्य सब खा सीर्जना फुलने गर्श कार्यक्रम मेरो रचनाको यो विषयमा कार्यक्रम मेरो रचना विशुद्ध साहित्यिक विषय हो तपाईँ पनि रचनाहरू पठाउन चाहनुहुन्छ रचनाहरू कोर्न चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनामा पठाउन सक्नुहुनेछ तपाईँले कार्यक्रम मेरो रचनामा पठाउनका लागि रेडियो वर्पण एक सय चार ठेगानामा पठाउन सक्नुहुनेछ त्यसै गरी मेरो रचनाको फेसबुक पेजमा पनि आफ्ना रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट त्यसै विभिन्न ब्लगहरूमा पनि तपाईँले सुन्न सक्नुहुनेछ मोहन बिहानी डट ब्लग स्पोर्ट गरी चिसो पानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा जुनसुकै समयमा तपाईँलाई जुन बेला पाइक पर्छ जुन बेला भ्याउनुहुन्छ त्यही बेलामा तपाईँले डाउनलोड गरेर सुन्न पनि सक्नुहुनेछ कार्यक्रम मेरो रचना त्यसै गरी रेडियो अर्पण एक सय चार ब्लगमा पनि कार्यक्रम मेरो रचनालाई सुन्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई जोडेको थियो आज फेरि देशको छाती दुख्यो भन्छनामा वीरताको निशानी थियो झुक्यो भन्छेनामा निकै सुन्दर रचना थियो देशको पीडा बोकिएको रचना देशको आवाज उठाएको रचना यो रचनालाई मैले भाषण गरेँ प्रकाश पोखरेलजीले टोकियो जापानदेखि यो रचनालाई पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा मानन्द भागी भागीजीको रचना छ उहाँको रचनालाई अगाडि जोड्छु यो समयमा रहेर आफ्नै सरकारले यहाँ लुटेपछि बेहाल भयो आफ्नै सरकारले यहाँ लुटेपछि बेहाल भयो आफ्नै जनता विरुद्ध उठेपछि बेहाल भयो कस्तो रह सरकार कस रहेछ बाह्र वर्ष काटेर बत्ती कस्तो सरकार रहेछ बाह्र वर्ष काटेर बत्ती विकास गर्न गराउनु चुकेपछि बेहाल भयो आफ्नै जनता विरुद्ध उठेपछि बेहाल भयो उठाउनु पर्ने बकैता उठाउन नसक्ने लाछी उठाउनुपर्ने बकौता उठाउन नसक्ने ला चाहिँ नामर्दा त्यो प्राधिकरण झुके पी बेहाल भो आपने जनता विरुद्ध उठे पीछे बेहाल भो जल हवीगत विद्युत को जल हवीगत विद्युत को भ्रष्ट भ्रष्टर यहाँ जुटे बेहाल भो आपने सरकार यहाँ लुटे बेहाल भो हिंसा महंगे अशांति देश जे जस्तो हो हिंसा महंगे अशांति देश में जे ज्ति महंगो हो देश को कुकर्म सुतेपछि बेहाल भो आफ्नै जनता विरुद्ध पछि लागेपछि बेहाल भो आफ्नै सरकार यहाँ लुटेपछि बेहाल भो आफ्नै विरुद्ध जनता उठेपछि बेहाल भो आफ्नै सरकारले यहाँ लुटेपछि बेहाल भयो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मानन्द र अभागेजीप्रति पनि आभारी रहेँ आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु अविरल सागर सौगाजीले सिलगण्डे एक रूपन्देहीदेखि यो रचनालाई पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु समाज सेवा गर्छु गाउँमा स्कुल बनाएर समाज सेवा गर्छु गाउँमा स्कुल बनाएर गरिब दुःखी बालिकालाई पढ्न पठाएर मेरो विरुद्ध विरोध गर्नेहरू उठलान समाजमा मेरो विरोध गर्नेहरू उठलान् समाजमा तर पछि हट्ने छैन उनीहरूसँग डराएर गरिबहरू दुःखी बाल बालकलाई पढ्न पठाएर शिक्षाले वञ्चित हुने छैनन् कोही पनि शिक्षाले वञ्चित हुने छैन कोही पनि जानेछ स्कुल किताब कलम समाएर गरिब दुःखी बालिकालाई पड्न पठाएर अशक्त असाय बुढाबुढी बुवामालाई अशक्त असाय बुढाबुढी बुबाआमालाई सम्मान गर्नेछु यहाँ वृद्ध भत्त दिलाएर गरिब दुःखी बालिकालाई पढ्न पठाएर चलाउनेछन् राष्ट्र देशलाई कर्णधारले चलाउनेछन् राष्ट्र देशका कर्णधारहरूले म मर्नेछु उनीहरूलाई नयाँ बाटो देखाएर समाज सेवा गर्छु गाउँमा स्कुल बनाएर गरिब दुःखी बालिकालाई पढ्न पठाएर समाज सेवा गर्छु स्कुल बनाएर निकै सुन्दर रचना समाज सेवा गर्छु भावना बोकेको रचना गरिब दुःखीलाई शिक्षाबाट वञ्चित भएका बालबालिकालाई शिक्षा दिने कुराहरू हुँदै थियो निकै सुन्दर रचना अविरल सागर सौगाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु केशव चापागाई सोयाग आर सिमले इलामदेखि उहाँले यो रचना, रचना पठाउनु भएको हाल उहाँ कोरियामा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु मजिऊ दोलास दो सोचे थे मजिउ दोलास सोचे थी विदेश को दास सोचे थे घर में धाने का घर धानेक बुआ आमा धाने का, चन, का चन, बुआ आमा छोरा प्रभा सोचे थे विदेशी को दास सोचे थे तीर्ख मेटना तंखार को अंखोरा को पानी काफी तीर्ख मेट्ना तमखोरा को पानी काफी छोरा छोरी प्रवास सोचेकै थिएन म जिउँदो ला सोचेकै थिएन श्रमदान गर्नु त ठिकै थियो तर श्रमदान गर्नु त ठिकै थियो तर सस्तैमा बेसी नाश सोचेकै थिएन ना, म जिउँदो ला सोचेकै थिएन विदेशको दाह सोचेकै थिएन केशव चापागाई सोएका सिमले हाल कोरियाबाट गजब हुँदो रहेछ अतीतसँग रह जिउँदा गजब हुँदो रहेछ अतीतसँग जिउँदा मनै रुँदो रहेछ अतीतसँग जिउँदा फेरि पनि फेरि उनीसँग धेरै बेर हुँदा फेरि उनीसँग धेरै बेर हुँदा मुटु छुँदो रहेछ अतितसँग जिउँदा मनै रुँदो रहेछ अतीतसँग जिउँदा कहाँ भेटौँ मैले आकाशको जुनलाई कहाँ भेटौँ मैले आकाशको जुनलाई यात्रा उँदो रहेछ अतीतसँग जिउँदा मन मनै रुँदो रहेछ अतितसँग जिउँदा मेरो चाल चलनले वाक्कै थिए दुनियाँ मेरो चालचलनले वाक्कै थिए दुनियाँ म त सुँदो रहेछ अतितसँग जिउँदा मनै रुँदो रहेछ अतीतसँग जिउँदा पिएर म धुलो पिठो भइसकेछु पिएर म धुलो पिठो भइसकेछु थाहा नपाए खुँदो रहेछु अतीतसँग जिउँदा मनै रोँदो रहेछ अतीतसँग जिउँदा गजब हुँदो रहेछ अतीतसँग जिउँदा मनै रोँदो रहेछ अतीतसँग जिउँदा असफल यात्री सुमन खोटाङका सर्जकको यो रचना सँगसँगै पुन स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनालाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै आफ्नै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँचमै सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ आज अलिकति स्वास्थ्यमा खराबी राखेको छ मेरो तरै पनि तपाईँ रचनाहरू सँगसँगै वाचन गरिराखेको छु भुलिराखेको छु तपाईँकै रचनाहरूसँग बगिराखेको छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा गजल छ सरु चाफा गाई अकेला इन्द्रपुर तिन बयल बासरलाईदेखि उहाँले रचनालाई पठाउनु भएको हो उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु आँसो आओ आप पहचान लंसौ आओ आप पहचान लाजमा मैं व्यक्तित्व महान ल मे छोरोक्को लाशन बाो छोरोक्को लाशन बाई बन लाज में मे व्यक्तित्व महान ल फोहोर राजनीतिक चालखेल देखेर रा होला फोहोर राजनीतिक चालखेल देखेर रा होला आमा भन्छन् गाउँमा तुफान लिएर आउ समाजमा मान्ने व्यक्तित्व महान लिएर आउ तिमीलाई सुन्दै सबैले गाउन खोजेको यहाँ तिमीलाई सुन्दै सबैले गाउन खोजेको यहाँ गुण गाउन लिएर आऊ बखान लिएर आउ समाजमा मान्ने व्यक्तित्व महान लिएर आऊ आउँछौ आऊ आफ्नै पहिचान लिएर आऊ समाजमा मान्ने व्यक्तित्व महान लिएर आऊ निकै सुन्दरचना यो सुन्दर रचनाको लागि स्वरोज चौला गाईजीप्रति पनि आभारी रहे आगामी दिनहरूमा यस्तै यस्तै रचना पनि पठाउँदै गर्नुहोला तपाईँको रचना आगामी दिनहरूमा यो बसाइमा रहेर पढ्न पाइराखौँ त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु बालकृष्ण भट्टराईजीले पेढी खोला नौ स्याङ स्यालबा स्याङ्जादेखि यो रचनालाई पठाउनु भएको छ हाल उहाँ मरूभूमिको छातीमा हुनुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु छिट्टई भेटना आऊसान मेरे शेहरा ढल्दर छिट्टई भेटना आऊ सो मेरे शरीर ढल्दर खसी खुसी हल्ला सुन्छु अन्तिम सास चल्दैछ अरे बिदादी डक्टरहरू हात थुने वैध लिने बिदादी डक्टरहरू हात थुते वैध लिने झाँक्री भन्छन् केही दिनमै मेरो चित्ता चल्दै छ रे खसी खुसे हल्ला सुन्छु अन्तिम सा ला सास चल्दैछ सबै आए भेट्न मलाई निको हुन्छ भन्दै गए सबै आई भेट्न मलाई निको हुन्छ भन्दै गई, गए भन्दा मेरो शरीर आज झनै गल्दैछ खासी खुशी हल्ला सुन्छु अन्तिम सास चल्दैछ अरे तिम्रो मुटु तिम्रो धड़कन तिम्रो मुटु तिम्रो धड्कन भाछ आजसम्म तिम्रो मुटु मेरो धड्कन एकै भाछ आजसम्म फेरि पनि नियतिले भोलि मलाई छल्दैछ छरे खासी खुशी हल्ला सुन्छु अन्तिम सास चल्दै छरे छोटो आयु भाको निधार पाएको छु पाएक म भाग्यमा छोटो आयु भएको निधार पाएको छु म भाग्यमा कलकल आउँदो वैशभित्रै मेरो देह बल्दैछ अरे खासी खुसी हल्ला सुन्छु अन्तिम सास चल्दै छ रे भेट्न आऊ सानो मेरो शरीर ढल्दैछ अरे खासी खुसी हल्ला सुन्छु अन्तिम सास चल्दैछ अरे छिट्टै भेट्न आऊ सानो मेरो शरीर ढल्दैछ रे बालकृष्ण भट्टराई पिँढी कोला नौ साल बाङ्जा छातीबाट मिठो सपना देखाउनेलाई अफ हाँस नसिका sikai afairu awu खियो तिम्रो अन्तर घाको कथा कहाँ लेखियोदी को तिम्रो अन्तर घाको कथा कहाँ देखिऊरा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 आँसुमा मात्र विश्वास किन लागेको होला आँसुमा मात्र विश्वास किन लागेको होला गुधुले साँझ उदास किन लागेको होला उनी सँगै बिताएका स्वणेम्ती पलहरू उनी सँगै बिताएका स्वणेम्ती पलहरू आज मलाई इतिहास किन लागेको होला गुधुले साँझ किन लागेको होला बगैँचाको रङ्गिन फुल झैँ लाग्थ्यो जीवन बगैँचाको रङ्गिन फुल झैँ लाग्थ्यो जीवन तर अझ पलास किन लागेको होला गुधौली साँझ उदास किन लागेको होला साथ दिन्छु तिमीलाई भन। भन्दै थि बारम्बार साथ दिन्छु तिमीलाई भन्दै थियौ बारम्बार तैपनि धोकाको आभास किन लागेको होला आँसुमा विश्वास किन लागेको होला गुधौली साँझ उदास किन लागेको होला आँसुमा विश्वास किन लागेको होला निकै सुन्दरचना भक्तिपुर साथ सर्लाईदेखि मोहन बिहानीजीले यो रचनालाई पठाउनु भएको थियो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु मोहन प्रति आभारी रही, आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना तपाईँको व्यवसायमा रहेर पढ्न पाइरहेको त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा देवराज भन्तना विवश अश्रुमले गोर्खा हल मरुभूमिको छातीबाट उहाँले रचनालाई पठाउनु भएको छ आ अग्निरावको चितासँगै जल्छ कतै माया अग्नि चितासँगै जल्छ कतै माया फुलै फुलको बगैँचामा फल्छ कतै माया आश्वासन बाचा कसम एकै रूपमा हुँदा आश्वासन बाच कसम एकै रूपमा हुँदा ढुङ्गे मुटुनी हिमाल झे गल्छ कतैमाया फुलै फुलको बगैँचामा फल्छ कतैमा मन जित्नु छ यहाँ झुटो बोलेर भए नि मन जित्नु छ यहाँ झुटो बोलेर भए नि पैसामा सापटे चल्छ कतै माया फुलै फुलको बगैँचामा फुल्छ कतै माया भेट्ने आश्र मनभरि भेट्ने आश्र मनभरि मृत्युको मुखमा भेट्ने आश्र मनभरि मृत्युको मुखमा एक्कासी दिएको तेल जैं। बोल्छ कतै माया अग्नि रागको चितासँगै जल्छ कतै माया विश्वास गुमाई फेरि साइनो गाँस्ने चाह विश्वास गुमाए फेरि साइनो गाँस्ने चाहा पल पलमा नियतिले छल्छ कतै माया अग्नि रापको चितासँगै जल्छ कतै माया ध्रुव सत्य छन् कति ध्रुव सत्य छन् कति त विकल्प छैन अरू ध्रुव सत्य छन् कति त विकल्प छैन अरू विश्वास जिउँदै मृत्युमा ढल्छ कतै माया फुलै फुलको बगैँचामा फल्छ कतै माया अग्नि रागको चितासँगै जल्छ कतै माया फुलै फुलको बगैँचामा फुल्छ कतै माया निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि देवराज मन्तनाजीप्रति आभारी रहेँ प्रिय मित्र आजको यो बसाइँबाट पनि अब उजिल पर्ने समय आइसकेको छ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै राख्ने यहीँ कतै बिसाउने बेला भइसकेको छ यहीँ कतै किनारा लगाउने समय भइसकेको आभास भइराखेको छ मलाई यो समयमा आठ नौ बजेर चालिस मिनट गइसकेको अवस्था छ अब भने छुट्टिनुपर्छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु र रचना पठाएर तपाईँले मलाई साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभारी नै र अन्त्यमा सम्झना चाहन्छु भक्तिपुर साद सरका मित्र मोहन बिहानी त्यसै का गरी रामचरण श्रेष्ठ रामेसाबका मित्रलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूले कार्यक्रम मेरो रचनालाई ब्लगमा राखेर सहयोग गरिराख्नु भएको छ र यतिन्जेल मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म इन्टरनेटको पहुँच रहे रहने ठाउँसम्म जहाँ जहाँ सुनिन्छ त्यहाँसम्म मेरो आवाजलाई पुर्याउन साथ दिनुहुने प्राविधिक मित्र विष्णुप्रति आभार प्रकट गर्दै तपाईँकै मित्र साहित्यिक मित्र म दिपेन्द्र पनि आगामी दिनसम्मको लागि छुट्टिन चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार